अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र स्वैचिक प्रोटोकल अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सम्बन्धी महासन्धिसेम्बर दुई हजार छमा संयुक्त राष्ट्रसंघको एकसठी महासभाबाट पारित प्रस्ताव प्रस्तुत महासन्धिका पक्ष राष्ट्रहरू मानव परिवारका सम्पूर्ण सदस्यहरूको नैसर्गिक मर्यादा र मूल्य तथा सम्मान र अहरणीय अधिकारलाई नै विश्वमा सो स्वतन्त्रता न्याय शान्तिको आधारशिलाको रूपमा मान्यता प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उद्घोषित सिद्धान्तहरू स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र मा र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रहरूमा प्रत्येक व्यक्ति तीनमा उल्लेखित सबै अधिकार तथा स्वतन्त्रताहरूको कुनै किसिमको भेदभाव बिना हकदार भएको घोषणा र मन्जुरी गरेको कुरालाई स्वीकार गर्दै सबै मानवाधिकार तथा आधारभूत स्वतन्त्रताहरूको सर्वव्यापकता अविभाज्यता अन्तर्निर्भरता तथा अन्तरसम्बद्धता साथै अपाङ्गता भएका व्यक्तिहरूलाई बिना कुनै भेदभाव त्यस्ता अधिकार र स्वतन्त्रताहरूको पूर्ण उपभोगको प्रत्याभूति दिनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गर्दै आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि महिला विरुद्ध नही हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि यातना तथा अन्य क्रूढ अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि बाल अधिकार सम्बन्धी महासन्धि बसाइ सरेका सम्पूर्ण कामदार तथा उनीहरूको परिवारका सदस्यहरूको अधिकार संरक्षण गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई स्मरण गर्दै अपाङ्गता एउटा नवीनतम अवधारणा हो र अपाङ्गता भएका व्यक्तिहरू तथा धारणागत एवं वातावरणीय अवरोधहरू बीचको अन्तर्क्रियाको परिणाम स्वरूप उत्पन्न हुन्छ जसले अन्य व्यक्तिहरू सरह समान आधारमा समाजमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा पुर्याउँछ भन्ने कुरालाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरूको लागि अवसरहरूलाई थप समान तुल्याउन राष्ट्रिय क्षेत्रीय र रा अन्तर्राष्ट्रिय तहमा नीति योजना कार्यक्रम तथा कार्यहरूको प्रवर्धन तर्जुमा तथा मूल्याङ्कनमा प्रभाव पार्न अपाङ्ग व्यक्तिहरू सम्बन्धी विश्व कार्य योजना तथा अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर समानीकरण सम्बन्धी प्रमाणिक नियमहरूमा उल्लेखित सिद्धान्त र नीति निर्देशनहरूको महत्त्वलाई मान्यता दिँदै अपाङ्गता सम्बन्धी विषयलाई दिगो विकासका सम्बद्ध रणनीतिहरूको अभिन्न अङ्गको रूपमा मूल गर्नुपर्ने महत्त्वलाई जोड दिँदै अपाङ्गताको आधारमा कुनै पनि व्यक्ति विरुद्ध हुने भेदभाव मानव मात्रको नैसर्गिक मर्यादा तथा मूल्यको उल्लङ्घन हो भन्ने कुरालाई समेत मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरूको विविधतालाई समेत स्वीकार गर्दै थप सघन सहयोग आवश्यक पर्ने लगायतका अपाङ्गता भएका सबै व्यक्तिहरूको मानव अधिकार प्रवर्धन र संरक्षणको आवश्यकतालाई मान्यता दिँदै यस्ता विभिन्न दस्तावेज र प्रयासहरूका बावजुद पनि अपाङ्गता भएका व्यक्तिहरूले विश्वका सबै भूभागहरूमा समाजका समान सदस्यको रूपमा सहभागी हुनका लागि अवरोधहरू तथा मानवाधिकार उल्लङ्घनको निरन्तर सामना गरिरहेका छन् भन्ने कुरामा चासो राख्दै प्रत्येक मुलुक र खास गरी विकासोन्मुख मुलुकहरूमा अपाङ्गता भएका व्यक्तिहरूको जीवन अवस्थाहरूमा सुधार गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई स्वीकार गर्दै अपाङ्गता भएका व्यक्तिहरूले उनीहरूको समुदायको सर्वाङ्गीण हित र विविधतामा पुर्याएको वा पुर्याउन सक्ने अमूल्य योगदानलाई तथा अपाङ्गता भएका व्यक्तिहरूको सबै मानवाधिकार तथा आधारभूत स्वतन्त्रताहरूको पूर्ण उपभोगको प्रवर्धनले तथा अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण सहभागिताबाट उनीहरूको स्वामित्वको अनुभूतिमा अभिवृद्धि तथा समाजको मानवीय सामाजिक र आर्थिक विकास एवं गरिबी निवारणमा उल्लेखनीय प्रगति ल्याउने कुरालाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो लागि आफैले छनोट गर्न पाउने स्वतन्त्रता लगायत उनीहरूको व्यक्तिगत स्वायत्तता र स्वतन्त्रताको महत्वलाई स्वीकार गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको प्रत्यक्ष सरोकार हुने लगायतका अन्य नीति र कार्यक्रमहरूको निर्णय गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन पाउने अवसर उपलब्ध हुनुपर्दछ भन्ने कुरामा विचार गर्दै जाति रङ लिङ्ग भाषा धर्म राजनैतिक वा अन्य विचार राष्ट्रिय जातीय आदिवासी वा सामाजिक उत्पत्ति सम्पत्ति जन्म उमेर वा अन्य हैसियतको आधारमा विविध वा गम्भीर प्रकारका भेदभावका भागीदार भएका अपाता भएका व्यक्तिहरूले सामना गर्नु परेको कठिन अवस्थाबारे चासो राख्दै अपाङ्गता भएका महिला वा बालिकाहरू प्राय घरभित्र र बाहिर दुवै स्थानमा अक्सर हिंसा चोट वा दुर्व्यवहार तिरस्कार वा तिरस्कार व्यवहार गलत व्यवहार वा को उच्च जोखिममा भएको स्वीकार गर्दै अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिका सरह समान आधारमा सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको पूर्ण उपभोग गर्न पाउनुपर्ने कुरा स्वीकार गर्दै तथा यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरूले बाल अधिकार सम्बन्धी महासन्धि अन्तर्गत वहन गर्न कबुल गरेका जिम्मेवारीहरूको स्मरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको पूर्ण उपभोग प्रवर्धन गर्ने सम्पूर्ण प्रयासहरूमा लैङ्गिक दृष्टिकोण समाहित गर्नुपर्ने आवश्यकतामा जोड दिँदै अपाङ्गता भएका बहुसंख्यक व्यक्तिहरू गरिबीको अवस्थामा जीवनयापन गरेको तथ्यलाई उजागर गर्दै तथा यस सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरूमा गरिबीले पारेको नकारात्मक प्रभाव सम्बोधन गर्नुपर्ने गम्भीर आवश्यकतालाई मान्यता दिँदै संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित उद्देश्य तथा सिद्धान्तको पूर्ण सम्मानमा आधारित शान्ति र सुरक्षाका अवस्थाहरू तथा खास गरी सशस्त्र द्वन्द र विदेशीको कब्जाको समयमा लागु हुन सक्ने मानवाधिकार सम्बन्धी लिखतहरूको परिपालना अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण संरक्षणका लागि अपरिहार्य भएको कुरा दृष्टिगत गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको उपभोग गर्नमा सक्षम तुल्याउन भौतिक सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरण स्वास्थ्य र शिक्षा एवं सूचना र सञ्चारमा पहुँचको महत्वलाई स्वीकार गर्दै अन्य व्यक्ति तथा आफू रहेको समुदायप्रति कर्तव्य रहेको प्रत्येक व्यक्तिमा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अधिकार व्यवस्था गरिएका अधिकारहरूको प्रवर्धन र पालनाको लागि प्रयत्नरत रहने जिम्मेवारी रहेको कुरालाई महसुस गर्दै परिवार समाजको प्राकृतिक र आधारभूत समूहगत इकाइ हो तथा समाज र राज्यबाट संरक्षण प्राप्त गर्न हकदार छ एवं अपाङ्गता भएका व्यक्तिहरूको अधिकारहरूको पूर्ण र समान उपभोगका लागि योगदान दिन परिवारलाई सक्षम तुल्याउन अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूको परिवारले आवश्यक संरक्षण र सहयोग प्राप्त गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र मर्यादाको प्रवर्धन र संरक्षण गर्ने विस्तृत तथा एकीकृत अन्तर्राष्ट्रिय महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूको गम्भीर सामाजिक असुविधालाई पुनः सम्बोधन गर्न तथा अविकासोन्मुख र विकसित दुवै मुलुकहरूमा नागरिक राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रहरूमा समान अवसरहरूका साथै उनीहरूको सहभागितालाई प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान दिनेछ भन्ने कुरामा विश्वस्त हुँदै दे। देहाय बमोजिम सहमत भएका छन्